देशलाई तपाईँकै आफन्तसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई आफ्नो घर परिवारलाई कुनै सम्झना सन्देश छ भने आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न लागि खुल्लै र यति बेला तपाईँले अर्पण समर्पणको यो श्रृङ्खला रेडियो अर्पण एक सय साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट गरेर पनि विश्वको जुनसुकी कुनाबाट सुनिराख्नु भएको छ एक घन्टाको समय तपाईँको लागि छुट्याएर आएका छौँ तपाईँकै लागि लिएर आएका छौँ यो एक घन्टाको समय तपाईँको लागि हो यदि सम्झिन चाहनुहुन्छ आफन्तबाट अलिकति टाढा पुग्नु भएको छ केही सन्देश तपाईँलाई नदिन हुने भएको छ भनेदेखि आउनुहोला यति बेला कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ सन्चो भएन राधाजी सन्चो छैन तपाईँलाई होइन त्यो पनि भएको छैन टाउको दुखिरहेको थियो हल्का त्यो त्यही त एकदमै बिस्तारै मधुर स्वर आइरहेको छ कि त्यही भएर सोन्चो रहेनछ कि जस्तो लाग्यो कि होइन अब खाजा त खानु भएको छैन होला भइसक्यो छिटो हो त नि हैन मेरो त भएको छैन त कालिम्पोङ सकिए पछाडि अनि अहिले चाहिँ घरमै हुनुहुन्छ हजुर घरमै हो हजुर कति सा सम्झिने राधाले नमस्कार राधाजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि आउनुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र आजको अर्पण समर्पणको यो श्रृङ्खलासँग डेल्टा मोबाइल हाउसले सहकार्य गरेको छ यदि तपाईँलाई विभिन्न ब्रान्डका मोबाइल सेटहरू चाहिएको छ भनेदेखि तपाईँले सधैँ होला डेल्टा मोबाइल हाउसलाई जुन पर्सामा रहेको छ मगनीचोकमा तपाईँले एनसिएल त्यस्तै गरी एन्टिसीको रिचार्ज कार्डहरू होलसेल मूल्यमा तपाईँ लिन चाहनुहुन्छ भनेदेखि तपाईँले सम्झिनुपर्छ डेल्टा मोबाइल हाउसलाई त्यस्तै गरी तपाईँको मोबाइलका सेटहरू बिग्रिएको छ बनाउँदा बनाउँदा हैरान हुनुभएको छ एउटा विश्वासिलो ढङ्गबाट राम्रो तरिकाबाट बनाउने ठाउँको खोजीमा तपाईँ हुनुहुन्छ त्यस्तो ठाउँ तपाईँले भेट्नु भएको छैन भने तपाईँले सम्झिनुपर्छ डेटा मोबाइल एन्ड इलेक्ट्रोनिक्सलाई जुन चाहिँ पर्सामा रहेको छ मगनी जुगमा र यति बेला भने अर्को साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो काठमाडौँ नमस्क अनि खाजा खाइसक्नुभयो कि छैन एकछिन खाने आज बिहान पानी प्रोग्राममा फोन लाग्यो हेर न कस्तो यस्तै फोनको डिस्टर्ब थियो कि अनि बोल्दा बोल्दै म बोलिरहेको थिएँ तपाईँहरूले सुन्नु भएन त्यस पछाडि कस्तो उठ्यो लाटो रिस उठ्यो है राजुलाई दिएसम्म कुराकानी गरिराखेको भएर है हजुरलाई मैले केही पनि भनेको छुइनँ राजुलाई केही भन्दिनँ नि तपाईँहरूलाई केही खाइदिनु समस्यालाई कसैले मान्छेलाई खबरेडमा <laughs> नाम लिन्थेँ साथीहरू थिए त्यसको कारणले नै बाहिरै छु पनि माया चाहिँ राजभाइलाई अनि हाम्रो अर्पण युनिटलाई मेरो साथी हुनुहुन्छ निरु तामाङ अनि सङ्गीता केसी सङ्गीता केची अनि सरु पतौला सरिता उहाँले सुनिरहनु भएको छ मलाई मिस गरिरहनु भएको थियो म अर्पण एक सुनिरहेको थियो तपाईँको भुवाइसुन्नलाई भन्दै हुनुहुन्थ्यो उहाँले अनि निशा तामाङ कल्पना तामाङ सन्जु चौधरी राधा कुँवर शारदा खनाल उमा बानिया गोमा राई मगर ज्योति मगर नम्बिता गुरुङ लक्ष्मी गुरुङ नम्रता चौधरी पार्वती लामा सुषमा गुरुङ मिना गुरुङ सानु गुरुङ अङ्किता नेवान सलिना बास्ोला त्यहाँदेखि उहाँले पोखराबाट कल गर्नु भएको रहेछ उहाँलाई पनि धेरै सम्झिरहेको छु सलिना चेष्ठ रोश्मि तामाङ अन्जना सापकोटा निराज सुबेरी श्रिष्टिया भट्टराई अविनाथ थापा थापा सपना थापा कविता तिवारी सरु व्रतौला सरिता नीरु गुरुङ निरुसा मगर सम्झना गुरुङ निरु थापा केसी सविना चेस्ट सबिना गुरुङ अनि मेरो बेस्ट फ्रेन्ड हुनुहुन्छ कि पवनजङ भन्दाखेरि उहाँसँग भ काठमाडौँ र अर्पण समर्पणको यस श्रृङ्खलामा तपाईँको माझमा आज मैले विशेष गरी तिजका भाकाहरू लिएर आएको छु तर पोहोर निकै नै चर्चामा रहेका भाकाहरू तपाईँको लागि लिएर आएको छु गत वर्ष निकै नै चर्चामा रहेका थिए यी भाकाहरू यति बेला लागि राख्छु पशुपति शर्मा र दिपिका केसीको आवाज रहेको भाका मेरै माया जाति शनिघरको लागि फर्निचर पाएपछि सामान पनि सस्तो अनि न सस्तो फर्निचर दङ्गभा त हजुर हेरी हेरी आफ्नो घर आमा बुवा दिदी बहिनी लौ है दाजुभाइ सम्झनु सही सस्तो भर्ने छ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 यतातिर छोरी छोडी नजानु है उता भर्खरको फेसानको पाइन्छ लुगा मन मनकामाना मनकामा फ्यान्सी एक हजारमा हाई स्कुल र को बजारमा मनकामाना फ्यान्सी एक हजारमा हाई स्कुल रोटाडीको बजारमा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 घर बनाउन लागेको अनि विद्युत का सामग्री पनि चाहिएको थियो अब कहाँ जाने होला दन्दा नमान्नुहोस् न दाई हाम्रै पर्साको नयाँ रोडमा रहेको ज्ञान बिजुली पसल छ नि त्यही जानु न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 आर आर सी मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस बसेको हेर्न यहाँ जाने भनेको खै कहाँ जाने कहाँ जाने पनि टेन्सन लिने हो त अबदेखि बजारको मोटरमा रहेको डटिसका इन्टरनेसनल एजुकेसनले आयल्स जापानिज कोरियन जर्मनी कम्प्युटर क्लास ट्युसन क्लास इत्यादि क्लासहरू धमाधम सञ्चालन गरिरहेको छ नि त्यसो भए बहिनी र भाइको टेन्सन पनि समाप्त हुने भयो थ्याङ्क यू राहुल मलाई यार, गर दुई चितुवन मोबाइल नम्बर अन्ठानब्बे चार पचास पचहत्तर पाँच सय उना नेपाल कम्युनिटी डेभलपमेन्ट ब्याङ्कमा उच्चतम मुदती खातामा में वार्षिक तेरह प्रतिशत व्यक्तिगत बचत तथा संस्थागत खातामा में वार्षिक एगार प्रतिशतसम ब्याज दर सहित सुलभ ब्याज दर में छिटो छर कर्जा काीघ्र संपर्क कर खा बचोल आठ हस्पिटल पाँच फोन आठ सय सत्र र पाँच एकचालिस आठ सय अठार शाखा कार्यालयहरू सौ फर्सा टिकट फोन नम्बर शून्य एकहत्तर चार शून्य शून्य र चितवन चाँडी फोन नम्बर शून्य छपन्न छप्पन्न चौतिस पिठ्आ गांव विस समिति को सूचना इस गावि में बसोवास गपूर्ण गाविवास पीठुआ गावि बुझाउन पर्ने मालपोत धूरीकर सवारी कर उद्योग व्यवसाय व्यापार कर बक्यौता समेत इस आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तर में बुझाउन हन अन्ध कर अन्थ अर्क आर्थिक वर्ष में बुझा जीस प्रतिशत जरीवाान लगने हाँ आफ् बुझा पर्ने कर अभिलम्ब बुझाई जरीवाना बसन्न संपूर्ण गाविवास जानकारी पिठु गाउँ विकास समिति पिठुवा चितोन फोन शून्य छपन्न पाँच एकसठी दुई सय सम्पूर्ण फोटोग्राफिक क्षमता अभिवृद्धि तथा फोटोग्राफिक क्षेत्रको विकासको लागि फोटोग्राफिक विशेष दुई हजार को यही श्रावण उन्नाइस गते समय दिनको दस बजेदेखि स्थान रोयल सेन्चुरी होटल प्राली नारायण संयोजक प्रकाश शिवकोठी मोबाइल नम्बर अन्सानब्बे चार पचास फोटोग्राफर बन्नका लागि अति उपयुक्त यस कार्यक्रममा भारत तथा पाकिस्तानबाट पाल्नु हुने वरिष्ठ फोटोग्राफरबाट विशेष जानकारी प्राप्त हुने भएकोले अनिवार्य उपस्थितिका लागि अनुरोध गर्दछौ सहभागी भई ज्ञान आर्जन गरौ नत्र पछि पढाउँला नि अब दिल्ली बाटाल कोलकाता बाट मुंबई बा चेन्नई बाटाल बाट आसाम बाट पंजाब बा अब भारत को कुना को ए भाई यो दिल्ली, मुंबई चिन्नाई, आसाम पंजाब के कुनाबल आईमई बैंक को सहकार में यूनाइटेड बैंक ऑफ इंडिया आज पास्म कर को लागे और उन इन साखा, रतनगर एक सौ फोन शून्य छप्पन्न पांच बैसठी चार सौ पचीस और पांच बैसठी चार सौ सत्ताईस वर्षा शाखा खैरहनी चार चौबीस कोटी चौक फोन नंबर शून्न छप्पन्न छब्बीस आठ सौ सात मोबाइल नंबर अंठानब्बे चार इक्यावन्न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 श्रम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु तपाईँ यति बेला अर्पण समर्पणको यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर पनि एकछि र साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु रेडियो अर पनि डट कम लगइन गरेर पेसाको जुनसुकै भएको छ विशेष गरी तपाईँकै सम्झना तपाईँकै सन्देशलाई तपाईँकै आफन्तस्रममा हामीले तुरै राखेका छौँ so, जो तपाईँसँग नजिक हुनुहुन्छ जसलाई तपाईँ सम्झिराख्नुहुन्छ अझ भनौँ जुन साथी जसलाई तपाईँ कुनै सन्देश सम्झनाहरू बाँड्न चाहनुहुन्छ सम्झिराखेको छु है मैले भनेर भन्न चाहनुहुन्छ भनेदेखि आउनुहोला दुईवटाबाट तपाईँको लागि हामीले खुल्ला गरिराखेका छौँ so, र डेल्टा मोबाइल एन्ड इलेक्ट्रोनिक्सले आजको कार्यक्रमसँग सहकार्य गरेको का। छ यदि तपाईँको मोबाइलको सेटहरू बिग्रिएको छ भनेदेखि मर्मत गर्ने ठाउँको खोजीमा हुनुहुन्छ उपयुक्त ढङ्गबाट मर्मत गर्ने ठाउँ तपाईँले भेट्नु भएको छैन भनेदेखि चाहिँ तपाईँले सधैँ सम्झिनु होला डेल्टा मोबाइल एन्ड इलेक्ट्रोनिक्सलाई जुन पर्सा मगने चोकमा रहेको छ र यति बेला भने कोही साथी आइसक्नु भएको छ अर्पण समर्पणको यो श्रृङ्खलामा म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्थ्यो तर फोन डिस्कनेक्ट भएको छ केही छैन तपाईँ प्रयास गर्नुहोस् दुईवटाबाट अरू कसैको लागि होइन तपाईँकै लागि हो र यति बेला तपाईँले अर्पण समर्पणको यो श्रृङ्खलालाई रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरको साथमा इन्टरनेट अनलाइनको डब्लु रेडियो अर्पण लगइन गरेर विश्वको जुनसुकै कुरामा रहेर रा, सुनिराख्नु छ सा। कोही साथी हुनुहुन्छ हजुर नमस्कार रेडियोको आवाज धेरै नै ठुलो भयो है आवाज अहा, ताडी श्री बोलेको रेडियो अनि जे होस् आत्मसन्तुष्टि नै सबभन्दा ठुलो कुरा हो नि होइन हजुर आज़ हजुर अनि खासै खानु भयो यहाँले हजुर मैले सम्झिन चाहन्छु ल म रमेश र महेन्द्र परियारलाई म सबैलाई सम्झिन चाहन्छु भन्ने तिमी मानबाहरू सबैलाई सम्पूर्णलाई सम्झन चाहन्छु सुन्दै गर्नु होला है त हजुर नमस्कार यति बेला अर्पणसम्पडको यो श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु त्यस पछाडि भने तपाईँको लागि अर्को एउटा तिजको भाग पक्कै पनि राख्ने जस्तो लाग्छ र तपाईँलाई कति सानो किन होला है यति ठुलो बोल्दा पनि सानो मात्रै आउँछ खालि हाम्रो शान्तिजी मात्रै नसुन्नु तर त्यस्तो निस्टुर हुनुहुन्न हाम्रो राजजीमा <laughs> के और छ त कुरातिर को नै राम्रो खबर तपाईँको घर परिवारको खाजा भइसक्यो र मेरो त प्रोग्राम नसकी खाजा खानी बानी नै छैन आज भोलि मलाई पनि त्यस्तै बानी परेको छ कि प्रोग्राम नसके हाम्रो शान्तिजीले खानु भएको छैन भनेर हो कि खानै मन लाग्दैन के भने पछाडि सँगसँगै खाऊला है त कार्यक्रम सकिए पछाडि सँगसँगै खाऊला मात्रै भन्नुहुन्छ मैले यता आउनु भनेर कति बोलाएको तपाईँ कहिले आउनुहुन्न आउँछु नि म पक्नुहोस् न पर्खिनुपर्छ नि पर्खी पर्खी गना धेरै समय पछाडि भेट भयो भने त्यो भेटको पनि छुट्टै मजा आउँछ नि त फेरि होइन र त्यो त हो अनि आज चाहिँ शान्तिले सम्झिने कागजलाई अस्ति हजुरको लागि धन्यवाद अनि टेक्निसियनमा हुनुहुने राज दादा खुब मुस्कान छैन रोचिरहनु भएको कि उहाँको लागि अनि रिजन दादाहरूको लागि अनि विष्णु दादाहरूको लागि सूर्य दादा राजन दादा अनि सोमदालाई अनि अर्पण होल युनिटलाई अनि सम्झना दिदीको लागि पनि है सम्झना दिदी मलाई चाहिँ सम्झेन शान्तिले भनेर सम्झना दिदीको लागि अनि खोराकीहरू सम्पूर्णको लागि अनि मेरो बहिनी पार्वतीको लागि मेरो घर परिवारको लागि र मलाई शान्ति लामा भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि र लोथरमा हुनुहुने मेरो मम्मीको लागि नमस्कार नाँच्य। नाँच्य। शान्ति शान्तिजे हुनुहुन्थ्यो यति बेला कोरागबाट आउनु भएको थियो र यति बेला अरू पनि समर्पणको यो श्रृङ्खलामा तपाईँको लागिरहेको छु एउटा निकै नै मिठो तेजको भागा, के गरी होला खै म राम्रो देखिने सँगै पढ्ने एउटीले मलाई मन पराउने भइजीसँग बोल्नै हुन अल्लाहे भन्छन् के गरेला खै मिनेसमा हाँस्दा बोला सर पढ्ने एउटीले मलाई मन पराउने भइजावानी छेकी संगा ै हुन्न अल्ला भन्छन् के होला गरी भोला खाइमा असलदेखि के होला गरी भोला खाइमा देखिने जवानी माुनीलाई कसले आँखा लाउन र सबले आँखा लाई मैले लाउन पाउनारा र भै जवानी छ कि छ आँखा लाउने बोला ला खाइ भिदेखि जवानीमा तरुणीलाई कसले आँखा लाउन र सबले आँखा लाउनेलाई मैले लाउन पाउन र हो जवानी छ कि छ कि आँखा लाउनै पुनः अल्ला भन्छन् के गाडी भोला खाई भिदेखि गाडी भोला खाई भिदेखि कान माटप लगाउँदा पुँदो रहेछ गाउँलाई घ लगाउन होइन कान माटप लाउँदा नि बिग्रियो भन्छ के गरी बोला खै मदेखि प्यानमा टप लगाउँदा नि बिग्रियो भन्छन् के गरियो होला खै म राम्रो देखिँ नगाए साथै राम्रो देखिने हो कि गीत यही भन्न खोजे हो कि यति बेला तपाईँ एयरपोर्ट समर्पण गरी श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक मेगी हर्चमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट गरेर पनि त्यसैको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ तपाईँकै सम्झना सन्देशहरू तपाईँकै आफन्तसम्म हामीले पुर्याइराखेका छौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि आउनुहोला तपाईँ आउने दुईवटा बाटो हामीले खुल्ला गरिराखेका छौँ र कार्यक्रमको लगभग अन्तमा पनि आइपुग्न लागेका छौँ धेरै समय बाँकी छैन तैपनि तपाईँ आइहाल्नु भयो भने तपाईँसँग कुराकानी चाहिँ पक्कै पनि हुनेछ यति बेला कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ Krishna Lama. Krishna Lama. जी Hello? Hello? Hello? जी बसाओ। बसी बसी रेडियो आवाज सा अलिकति सानो अनि खासै खानु भयो के खानु भयो <laughs> <laughs> खाना खानु भयो no. no, okay. uh, तर के खानु भयो है भएन नि त कति पढ्नु भयो सम्झिनु भएको रहेछ ठिकै छ पढेको सम्झिनु पनि पर्छ खाएको बिर्सियो पनि बरू केही हुँदैन तर पढेको चाहिँ नबिर्सिनु है अनि आज तपाईँले सम्झिने कसलाई कृष्णजी ल सम्झिनु भयो आउनुभएको कार्यक्रममा खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नुहोला अहिले भने चाहिँ विदा हुन्छ है त नमस्कार नमस्कार कृष्णजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलामा अर्को साथी पनि हुनुहुन्छ राजे कोही साथी हुनुहुन्छ कि जस्तो लागिरहेको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हेलो हजुर पटक पहिलो पटकमा कस्तो लाग्छ नि कार्यक्रम राम्रो लाग्छ राम्रो लाग्छ किन त नि अनि यति कहाँ समयसम्म गएको सुनिराख्नु भएको रहेछ फोन चाहिँ नगर्नु भएको मेरो आवाज सुन्नु भएको छैन र किन होला है म त ठुलोसोले बोलिराखिहाल्छु ग्यारै खै के भयो अनि आज तपाईँले सम्झिने कागजलाई अझ राजे हेलो उहाँसँग सुरुवातमा त राम्रै कुराकानी भएको हो तर अन्तिममा चाहिँ एकदम राम्रोसँग कुराकानी हुन सकेन अलिकति फोनलाइनले साथ दिएन कि जस्तो लाग्यो केही छैन तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोस् दुईवटाबाट तपाईँको लागि खुल्लै छ हामी एकदमै अन्तमा छौँ कार्यक्रमको अन्तिममा एकजना साथीसँग मात्र कुराकानी गर्छौँ धेरै समयदेखि पर्खिराख्नु भएको छ साथीले भन्दै हुनुहुन्छ राजले ठिकै छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु त्यस पछाडि पनि हामी कार्यक्रमबाट बिदा माग्छौँ हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हो नि होइन र नचिन्ने पनि हुन्छ र कुरै छैन है हाम्रो शान्तिजीको वरिपरि फेरि फेरिमा हुनुहुन्छ त्यसमाथि अब त मैले भन्नै पर्दैन आफै भन्दैनस् नाम नभन्ने किन साथीहरूले फेरि नाम भनेपछि चिन्नुहुन्छ भनेर हो र होइन मात्र चिनेर रेडियो चुनेर सुन्ने साथीहरूले त फेरि ओफो को बोले होला नामै नभने ना कारण गयो भन् ठान्नु होला नि त फेरि अनि अनि पछाड़ी के तामां। तामां। जी, ले जी, जी थी। थी मा? राम्रोसँग पढ्नु होला एकदमै मेहनत गरेर है अनि आज सम्झिने कसलाई हामी अन्तमा छौँ एकदम सर्वप्रथम हजुरलाई पार्वती भनेर चिन्ने सम्पूर्णको लागि र अन्तमा प्रतिष्ठा दिदी गरेर सम्झना दिदीको लागि धेरै धेरै धन्यवाद हामी दुबैजना र अर्पण समर्पणको आजको यो श्रृङ्खलाको अन्तमा छ भन्ने कार्यक्रमबाट विदा माग्नुपर्छ ढिला नगरिकन है तिनजेलसम्म तपाईँले अर्पण समर्पणको यो श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र जुन साथीहरू आज फोन सम्पर्कमा आउनुभयो फोन प्रयास गर्नुभयो आउनुभयो कुराकानी हुन सकेन तपाईँ सम्पूर्णप्रति हृदयदेखि नै आभार प्रकट गर्छु अनलाइनबाट जहाँ कहीँ रहेर मेसी महाकाली पूर्व पश्चिम जहाँ कहीँ रहेर हामीलाई साथ दिनुभयो तपाईँले अनलाइन सुनेर तपाईँलाई पनि धन्यवाद दिन्छु र एन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई धन्यवाद नदिइरहन सक्दिनँ मैले निकै नै ठुलो हात छ राजको यो आवाजलाई तपाईँसम्म पुर्याउनको लागि त्यसैले राजलाई धेरै धेरै दे धन्यवाद दिन्छु र आजको अर्पण समर्पणकरण यो श्रृलाबाट बिता हुन्छ दुधैको तार लुकी लुके माया लप के छ तिजमा माया प्रीति झन्गाडा पारम्बर हामी दुई बिचमा माया प्रीति झन्गाडा हमें दु बीच में छोरी छोरी खाएर एक खुट्टी पानी कासको लागि व्रत हो यसको तिजमा माया प्रति झन्घाडा पार हामी दुई बिचमा माया प्रति झन्घाडा पारम् हामी दुई बिचमा ओ, यो मेरो दाथ सारी फेरी, मेरो छिद्रा परेर दारा फिर मेरे भाई को मेरे छोरा छोरी को दात नमी वोट नजोड़ी च्यापू बाहर निस्कने दाँत खपटिने समस्या